ट ला नेतृत्व हस्तान्तरण आवश्यक रहेको ए माओवादीका केन्द्रीय सदस्य ओलीको भनाई चार दल गोलमेज सम्मेलनको लागि तयार भए पनि एघार र पच्चिस मध्ये बादड़का फोका आदेश खारेज बैठकको तयारीका लागि नेकपा माओवादी आन्तरिक छलफलमा कंग्रेसको नलप्रासीको त्रिवेणीथाममा भएको महासमिति बैठकमा पेश भएका प्रतिवेदनलाई अन्तिम रूप दिन गठित कार्यदलको बैठक आज बस्ने भारतको उत्तराखण्डमा आएको बाढ़ीको कारण पाँच हजार पाँच सय जनाको मृत्यु भएको हुन सक्ने अधिकारीहरूको अनुमान विश्व बजारमा आफ्नो सामान पठाएर आर्थिक आर्जन गरिएको चीनको गत वर्ष निर्यात दुई प्रतिशतले घट्यो श्रीलङ्का र भारत प्रवेश जीवनयापन तथा जीवन, जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबार विज्ञापन पनि त गर्नुपर्छ सधैँ विज्ञापनका लागि रेडियो अर्पण एक सय चार थप्लो समाचार विस्तारमा आउँदो साउन चार गते बस्ने विस्तारित बैठकको तयारीका लागि एकीकृत एक नेकपा माओवादी आन्तरिक छलफलमा जुटेका छन् पदाधिकारी सहित राज्य समितिका इन्चार्ज र विभिन्न ब्यूरोका प्रमुखहरूको बैठक अहिले बसिरहेको माओवादीले सुनाएको छ पार्टी कार्यालय पेर्सणा कोटेश्वरमा जारी बैठकमा विस्तारित बैठकको तयारीका विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्पकमल मा दाल प्रचण्डका स्वकीय सचिव चुनामणी खड्काले जानकारी दिनुभयो जिम्मेवारी बाँडफाँडमा विवाद भएपछि माओवादी केन्द्रीय समिति बैठकले विस्तारित बैठक बोलाएको थियो पदाधिकारीले सहमति जनाएको कार्यविभाजनको प्रस्तावमा चर्को आलोचना भएपछि उपाध्यक्ष डाक्टर बाबुराम भट्टराले हत्याको घोषणा गर्नुभएको थियो एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओलीले ने पार्टीमा नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताउनु भएको छ दाङमा क्रान्तिकारी पत्रकार संघले गरेको भेटघाट कार्यक्रममा नेता ओलीले ने भन्नुभयो एउटैले नेतृत्व गरे त्यो ठडिएको गर पोल मात्रै से हुने र पार्टीभित्र गुटबन्दीको सिर्जना हुने भएकाले चाँडै नेतृत्व हस्तान्तरण आवश्यक छ पार्टी अध्यक्ष प्रचण्डको अबको सक्रिय राजनीति पाँच वर्ष भएको भन्दै त्यसका लागि पनि बिस्तारै नेतृत्व हस्तान्तरण हुन आवश्यक रहेकोमा जोड दिनुभयो भोलीले चुनावीथलको लागि वैद्य कार्यकर्ताहरूले तालिम गरिरहेको भन्नुलाई व्यक्तिगत शारीरिक कसरतको संज्ञा दिनुभयो देश जनतालाई संविधान चाहिएको भन्दै उहाँले त्यसको विरोधीहरू आफै जनताबाट लगिने चेतावनी दिनुभयो वैद्य समूहको नेकपा माओवादीसँगको एकता तत्कालको लागि कुनै सम्भावना नरहेको भन्दै उहाँले दलहरू मिल्न नसक्नुको फाइदा विभिन्न तत्त्वले उठाइरहेको र पूर्व राजा पनि सोही कारणले सक्रिय भएको बताउनुभयो <णीण> नेकोपा एमालेका उपाध्यक्ष वामदेव गौतमले चार दल गोलमे सम्मेलनको लागि तयार भए पनि एघार बुद्धे सहमति र पच्चिस बुद्धे बादा कफुका अध्यादेश खारेज भने नहुने बताउनु भएको छ प्रेस चौतारी नेपालले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले अहिले दल समेत निर्वाचनमा जान डोराइरहेको आरोप लगाउनुभयो उहाँले अरू दलहरूलाई नेकोपा एमालेसँग निर्वाचनमा प्रतिस्पर्धा गर्न चुनौती दिनुभयो नेपाली कंग्रेस नवलपरासीको त्रिवेणी धाममा भएको महासमिति बैठकमा पेश भएका प्रतिवेदनलाई अन्तिम रूप दिन गठित कार्यदलको बैठक आज बस्ने भएको छ उपसभापति रामचन्द्र पौडेलको समय गठित कार्यदलले महासमिति बैठकमा पेश भएका आर्थिक सामाजिक राजनैतिक र सांगठनिक प्रस्तावलाई अन्तिम रूप दिन बैठक बस्नु लागेको हो बैठकमा सन्न संविधान सभाको चुनावलाई लक्षित गरी बनाउने कार्ययोजनाको विषयमा पनि छलफल हुने कंग्रेसका एक नेताले छनाएका छन् मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा हेटोडामा एकजनाको मृत्यु भएको छ गइराती करेन्ट लागि गम्भीर घाइते भएका मकवानपुरका हटिया गाविसका सुरेश थिङको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ प्रहरीले काठमाडौँको कोटेश्वरबाट पैँतिस किलो सुन बरामद गरेको छ सुराकीको आधारमा बिहान पैँतिस किलो अवैध सुनसहित एकजनालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ घटनाको थप अनुसन्धान भइरहेको र बिहान एघार बजे पत्रकार सम्मेलन गरेर जानकारी गराइएको प्रहरले जनाएको छ बाढी र डुबानको कारण देशका विभिन्न ठाउँको जनजीवन कष्टकर बनेको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पिप्रासिमरामा पुल भाँसिएपछि सयौं गाडी र यात्रु अलपत्रमा परेका छन् पुल भाँसिएपछि प्रहरले ठूला गाडी सञ्चालनमा रोक लगाएको छ त्यस्तै केचुचा खोलामा आएको, के आएको बाढीको कारण बाराको प्रस्टो प्रस्कोटा डुबानमा परेको छ इस्लाम धर्मालम्बीहरूको वाहन पर्व रमजान आजदेखि शुरू भएको छ एक महिनासम्म चले यो पर्वमा आज सबै उठेर मुसलमानहरू सूर्यास्त नभएसम्म व्रत बस्ने गर्दछन् यसरी व्रत बस्ने प्रचलनलाई रोजा भनिन्छ रमजान पर्वको अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म रोजा बस्ने गर्छन् इस्लामी पात्रो हेजरी सम्बन्धको नभई रमजानक मुबारक महिनामा रोजा बस्ने गरिन्छ रोजा एकछिन व्रत भएकोले शरीरलाई चौखो राखी अल्लाहसँग प्रार्थना गर्नुपर्छ रोजा सुरु गर्नु अघि केही आफूलाई इच्छा लागेको खानेकुरा खाइन्छ त्यसलाई सहरी भनिन्छ दिनभरिको रोजा समाप्त गर्ने बेलामा सामूहिक खानेकुरा खाइन्छ सा। त्यसलाई एफ्तारी भनिन्छ इफ्तारीमा खजुर सेवाई फलफुल मिठाईका साथै मासु जाने खानेकुरा खानेकुरा चलन छ रोजा अवधिमा जानझान खानपिन गरेमा शक्तिवर्धक सुइलिएमा नसाबाट औषधि प्रवेश गराएमा अर्थात सलाइन चढाएमा सहवास गरेमा रोजा भङ्ग हुन्छ रोजामा पानी समेत पिउन हुँदैन त्यस दिनको रोजा पूरा गरेपछि मुसलमान धुमधामसँग ईद उल फित्र मनाउने गर्दछन् अब पाल अर्पणजना आवाजको अर्पणजना आवाजमा हाम्रो प्रश्न छ राजनैतिक दलहरू सबैभन्दा बढी भ्रष्ट भएको भ्रष्टाचार विरूद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलको सर्वेक्षण तपाईँलाई कस्तो लाग्यो ए स्वरे आना सही बी बनावटी र से छैन अर्पण जन आवाज में तक जिसको मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एपी एक बी ओ यलेल पोल टाइप गरी, आफुले लागे को उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न व पैंतालीस पचपन में पठान सकने अर्पण जन को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको सम्पूर्ण सड़कको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नानगढ चेटना वीरगंज सड़क खण्ड खुला रहेको छ नारायणगढ़ मोगलिन सडक खण्ड मुगलिन अब से सड़क खण्ड मुगलिन्दमोली पोखरा सड़क खण्ड र प्रकण्ड पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको हो ट्राफिक खबर के साथमा फोटो पॉइंट फोर डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ रावन फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्यानबे पांच पचास एकसठी सात सौ तिरचाली अंतराष्ट्रीय समाचार भारत को उत्तराखंड में आयोगी को कारण पांच हजार पांच सौ मृत्यु अधिकारी अनुमान कर बाढ़ी बार होटल राजाड़ी बगा घटना को साता भि करीब एक हजार स्थानीयवास तीर्थयात्री तथा पर्यटक को मृत्यु उत्तराखंड राज्य मुख्यमंत्री विजयी बहुगुणाले जुलाई 15 पन्ध्रसम्म कोरिनेर र त्यसपछि पनि केही जानकारी प्राप्त नभए बेपत्ता भएकाहरूको मृत्यु भएको अनुमान गरिने र क्षतिपूर्तिको प्रक्रिया शुरू गरिने बताउनु भएको छ विश्व बजारमा आफ्नो सामान पठाएर आर्थिक आर्जना गरिरहेका चिनको गत वर्ष निर्यात दुई प्रतिशतले नि घटेको छ चिनिया समाचार संस्था सिन्हाका अनुसार गएको जुन महिनामा सौ प्रतिशत बढेर तीन दशमलव एक प्रतिशत पुगेको छ यस्तै चीनले गर्ने आयात पनि घटेको छ चीनको आयात शून्य घटेको सीमा शुल्क प्रशासनलाई उदृढ गर्दै सिन्हाले जनाएको छ चीनमा आयात निर्यात घट्नुको कारण भने खुलाइएको छैन अब खेल समसार श्रीलङ्का र भारत त्रिगुणात्मक क्रिकेट श्रृंखलाको फाइनलमा प्रवेश गरेका छन् भारतले श्रीलंकालाई एकासी श्री रनले पराजित गरेपछि दुवै टोली फाइनलमा प्रवेश गरेका हुन। वर्षाले प्रभावित खेलमा एक रनको विजय लक्ष्य पाएको श्रीलङ्का छयानब्बे रनमा समेटियो दिनेश्वर चन्देमले छब्बीस रन बनाउनु भएको उसका ब्याट्सम्यानले बीस रन कताउन सकेनन् भारतका लागि भुवनेश्वर कुमारले छ ओभरमा एक मेडल राख्दै आठ रन दिएर चार विकेट लिए त्यस्तै इशान्त रविन्द्र जडेजा उमेश यादव रविशन्दन आश्री ने सम्मान एक एक विटिंग भारत के उन्तीस में तीन विकेट गुमा एक सौ उन्नाइस रन बना अवस्थ पानी पड़े लानी पे पी श्रीलंका ने मकवर्थ लुइस नेम का आधार में छब्बीस ओवर में एक रन को विजय लक्ष्य पाया थी तर श्रीलंका चौबीस दशमलव अलआउट भारतीय भारत को जे संगे नौ टोली वेस्ट इंडीज बाहर को सामान अंक भ्रीलंका राउंड एट को आधार में फाइनल में प्रवेश बेलुकी भारत र श्रीलङ्का उपाधिका लागि भिड्नेछन् पार्टीमा नेतृत्व हस्तान्तरण आवश्यक रहेको ए माओवादीका केन्द्रीय सदस्य ओलीको भनाई चार दल गोलमे सम्मेलनको लागि तयार भए पनि एघार र पच्चिस मध्ये बादका फुका आदेश खारिज नहुने मान्यपाध्यक्ष गौतमको उद्घोष ता चार गते बस्ने विस्तारित बैठकको तयारीका लागि एकीकृत नेकपा माओवादी आन्तरिक सलफलमा कंग्रेसको नौराशिको त्रिवेणी धाममा भएको महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरूलाई अन्तिम रूप दिन गठित कार्यदलको बैठक आज बस्ने भारतको उत्तराखण्डमा आएको बाढ़ीको कारण पाँच जनाको मृत्यु भएको नसक्ने अधिकारीको अनुमान विश्व बजारमा आफ्नो सामान पठाएर आर्थिक आर्जन गरेको चीनको गत वर्ष निर्यात दुई प्रतिशतले घट्यो र त्रिकोणात्मक क्रिकेट श्रृङ्खलाको फाइनलमा श्रीलंका र भारत प्रवेश दिउँसो दुई बजेकर्पण समाचार सकियो म सम्झना नमस्कार